जब जब रात पढ़ते जब तब हमें आपने मंला अज बड़ी समझिद जा यो रात को, को, को यो रात रा मां। को प्रहर अम्रो मया बीज को एटा संबंध जो संबंध जी जी रात चर्क उत अज पीड़ा बनेर हम मूठु में हमे मुटुसम पुग्न काड़पी रह एउटा माया जागृत हुन्छ एउटा मायाको टुसो पलाउँछ जुन मायाको टुसो हो बढ्न खोज्छ चारैतिर आफ्नो मान्छेको छ अनि आफ्नो मान्छेको माया पाउन चाहन्छ सदैव तर यो रात यति निष्ठुर बनिदिन्छ कहिलेकाहीँ यति पीडादायी बनिदिन्छ कहिलेकाहीँ कि हामी आफ्नो मान्छेको सम्झनामा मात्रै तडपिन बाध्य हुन्छौँ उसको समीपमा उसको आवाज उसको बाया अनि उसको आभास हामी पाउन सक्दैनौँ तर यस्ता माध्यमहरू हामी खोज्छौँ जुन माध्यमले हाम्रो मुटुको कुरालाई हाम्रो मान्छेको मुटुसम्म पुर्याउन सकोस् हाम्रो आफ्नो मान्छेको मुटुमा छुने गरेर हाम्रो मनको आभाज पुग्न सकोस् तपाईँका तिनै आभासहरूलाई तपाईँको मुटुमा उम्लिएको मायाको तारहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि आज पनि आइसकेको छ कार्यक्रम मुटुदेखि मोटुसम्म अनि म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुठुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजेसम्म हामी तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने जमर्को गर्छौँ प्रयास गर्छौँ सकेसम्म तपाईँ भौगोलिक रूपमा टाढा हुनुभएका मायालु जोडीहरू अझ भनौँ बाध्यताले विदेशी भएका तपाईँका आफ्नो मान्छेहरूको लागि समर्पित हो कार्यक्रम मुठुदेखि मुठुसम्म मुट देखि, मुटुदेखि मुटुसम्मको युवा समयमा आज पनि म लिने छु तपाईँकै मनका आवेगहरू तपाईँकै मनका कुराहरू जुन तपाईँले आफ्नो मान्छेको मुटुसम्म पुर्याउन खोज्नु भएको छ त्यसका लागि पनि तपाईँले हामीलाई एसएमएस गर्नुपर्ने हुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच यचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठिगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ मोबाइल युज गर्नुहुन्छ भने एसएमएसको माध्यम छ त्यसै गरी विदेशमा हुनुहुन्छ एसएमएस गर्न सक्नुहुन्न भने www.facebook.com डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ म पोस्ट एकैछिनमा गर्नेछु तपाईँ भने पोस्ट र कमेन्टहरू गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि very तेरै बेन तेरै बेन यो निकै आवाज राखे राखेँ मैली हिन्दी मुभी हजिरबाट रहेको थिएँ कार्यक्रम मुटुदेखि मुठुसम्ममा सदा चाहिँ आज पनि छु तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनुको लागि म तत्पर छु र यतिखेर तपाईँको म्यासेज पढ्न चाहन्छु म म्यासेज गर्नुभएको छ भन्छन् आफैले आफ्नैले दिएको चोट मर्दैन भन्छन् आफ्नैले दिएको चोट मर्दैन अनि चोटले भरेको खोट मर्दैन भन्छन् आफ्नैले दिएको चोट मर्दैन अनि चोटले भरेको खोट मर्दैन म त भन्छु चोट कसले दिँदैन र म त भन्छु चोट कसले दिँदैन र तर एउटा फुल छर्दैमा बोट मर्दैन तर एउटा फुल छर्दैमा बोट मर्दैन दर्शन दाजु भाउजू हजुरहरूको लागि मिठो सम्झना अनि मेरो स्पर्पर्पर्पर्छको लागि मिठो माया छ खै आज किन हो रिसाउनु भएको जस्तो लाग्छ मबाट कुनै भुल भएको भए प्लीज सरी भन्नुभएको छ कल्पना कुसुमजीले हामीलाई यो एसएमएस गर्नुभएको पुरानो सदनमुकाम भीमभेदी मकवानपुरबाट र आफ्नो मान्छे कहिलेकाहीँ रिसाउनु स्वाभाविक हो तर सकेसम्म धेरै रिसाउनु चाहिँ राम्रो होइन जस्तो लाग्छ कहिलेकाहीँ हामीले आफ्नो मान्छेको मुटुलाई पनि बुझ् सकू कहीं सुने को, को यह वास्तविकता हो कि ठाईन मैं अलिलि महसूस करें तबर क महसूस करा छेन भया प्रेमी प्रेमिका मध्य में प्रेमिक बड़ी रिसावने हो मतलब थोड़ी ठुस्कने थोड़े रिशाई को जो करने बाहनादने तरह वास्तविक रिसाई को नईकन थोड़े योग मैक पाठ भ त्यस्तो हुन्छ भन्ने मैले सुनेको छु तर यहाँ त <laughs> साथी प्रेमी चाहिँ रिसाउनु भएछ धेरै नरिसाउनु होला म तपाईँलाई ए आग्रह गर्छु यस्तै हो कहिलेकाहीँ रिसाउनु मन लाग्छ होला कुनै कुरामा चित्त बुझ्दैन मलाई पनि कहिलेकाहीँ चित्त नबुझ्दाखेरि रिसाउँछु त्यसलाई चित्त नबुझेर भन्दा पनि कहिलेकाहीँ अटोमेटिक रिसाउनु मन लाग्छ भनिन्छ नि रिसाएँ भने पनि माया बढ्छ अरे होइन अलिअलि सँगै सुतेपछि गोडा लाग्छ अथवा आगो पनि ठ्याक ठाक ठुक्रो नगरेसम्म बल्दैन यस्तै यस्तै उखानहरू त छँदैछ त्यसैले पनि होला कहिलेकाहीँ यस्ता कुराहरू भइरहन्छन् मान्छेको जिन्दगीमा तर सकेसम्म तपाईँ नरिसाउनुहोला कल्पनाजीको आफ्नो भन्छ यो तपाईँलाई मेरो आग्रह र यतिखेर थुप्रै साथीहरूले एसएमएस गरिरहनु भएको छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ आ, यम यम ना फेरे एटा खाली ठाव छोड़कर तब नाम ठेगा रिखर चार चार दुई दिन में मैसेज कर सकूँ और मैं रेडियो सर्वर को अफिशियल फेसबुक पेज में पोस्ट गरिसकेको छु डब्लु डब्लु डब्लु डट फेसबुक डट पेजमा तपाईँले त्यो पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको यसोमएसहरू लिन चाहन्छु दर्शन चन्द्र दादा मि उही डिम्पल निगिता हँडीखोलाबाट लाग्थ्यो माया त दुई मुटुको पवित्र मिलन हो तर होइन रहेछ माया त कसैको मन मारेर नै लाइदो रहेछ भन्नुभएको छ योभन्दा पनि पछाडि सायद निगिताजीले केही लेख्नु भएको होला यति मात्र आयो मैले यति मात्र पढेँ मया मा दुई मुट को पवित्र मिलन हो मया हमी ये सोच वास्तविक भौतिक शरीर बिलोस् या नमिल आत्मा चाहे मिलो पर्च तर कहीं मै यह होने मोटू को पवित्र मिलन होना मया में मा कस को मन मरिं कोका खाइं ये प्रश्न उब्जन सया में सब भाग पीड़ादायी पल तो हो जो दुवैजना एकअर्कालाई डिपली माया गर्छौ बानी लिऊ तपाईँले मलाई गर्नुभयो मैले तपाईँलाई गरेँ तपाईँले बिचैमा छोडिदिनु भयो अथवा मैले बिचैमा छोडेँ भने तपाईँको मन कति दुख्छ माया यस्तै हुन्छ मायामा तर जे होस् तपाईँलाई पीडा नपरोस् तपाईँलाई कहिले पनि यसरी मायामा घात नहोस् म यही काम गर्छु देव अर्कै सोच गर्नुभएको छ हाई दादा खाना खानु भए त म ठुलो थरीबाट लक्ष्मण गोलेँ मेरो चिन्ने नचिन्ने मायाहरूलाई लभ्यो भन्दिनँ है दादा ओके भाइ भन्नुभएको छ चिन्ने नचिन्ने माया भन्नुभएको छ माया भन्दा पनि आफन्त भनौँ माया त चिन्ने नै हुन्छ नि होइन र आफन्तहरू पनि चिन्ने हुन्छन् तर कहिलेकाहीँ कोही शुभचिन्तक यस्ता पनि हुन्छन् जसलाई हामी चिन्दैनौँ तर उहाँहरूले हामीलाई सदैव सम्झिरहनु भएको हुनुहुन्छ जस्तै लाखौँ श्रोताहरू हुनुहुन्छ तपाईँको नामसँग परिचित छु म तपाईँको भावनाहरू तपाईँका एक एक भावनाहरू जो मुटुदेखि मुटुसम्मको लागि अथवा जो तपाईँको आफ्नो मान्छेको मुटुको लागि धड्कन्छ ती आभासहरू मात्रै म मा तपाईँलाई चिन्छु ती आभासहरूबाट मात्रै तर वास्तविक रूपमा तपाईँको मुहार कस्तो छ तपाईँ कस्तो हुनुहुन्छ कस्तो देखिनुहुन्छ त्यो मलाई थाहा छैन तर पनि तपाईँसँगको नाता कार्यक्रमसँगको नाता कहीं होगी अर्कमएस कर हाई दादा मी परदेशी का मोटू भि को, को काी आज मेरे संद उदेशी काछा लिस् यू लव यू एंड मई को बाटो पर्खी रखी भाँचु भूख अरुण के आयो अवश्य भने उहाँले पनि कार्यक्रम मोटोदेखि मोटोसम्म डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट सुनिरहनु भएको होला तपाईँको म्यासेज उहाँसम्म पुगिसकेको छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाव आर यु मी भैँसे so okay बाट सुजिता थिङ माई डियर प्रदीपलाई आई लभ यु एन्ड मिस यु सो मच ओके दादा गुड नाइट टेक केयर बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सुजिताजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मी भैँसे साथबाट सरगम गोले मेरो अर फ्रेन्डलाई यु मिस यू एंड विशेषकर मेरे मेरो मोटुको धड़कन उमेश मिस यू एंड लव यू भाई भाजपा उमेश जी ने कार्यक्रम सुनी रहने शायद मक्ख पड़े तैयार एसएमएस रिप्लाई करने तर्खर गई धीरे धीरे धन्यवाद सर सरगमजी तेगरी अर्को <laughs> एसएमएस गर्नुभएको छ सरोवरलाई सलाम चन्द्र दाईलाई नमस्ते एन्ड रिसाउने फ्रेन्ड निगिता लामे छानेलाई मिठो सम्झना दादा म रन्जु भर्तौलाको तर्फबाट भन्नुभएको छ रन्जुजी थ्याङ्क यू सो मच तपाईँकै एसएमएसको लागि र निगिताजी रिसाउनु भएको छैन एकैछिनमा तपाईँलाई कल आउँछ अर्को एसएमएस गर्नुभएको छ हेरपा सत्र कमानेबाट हाई दादा खानुभए त मे अनिसा थिङ आजको रातमा भन्नुपर्दा माई अगल बेस्ट फ्रेन्डलाई एन्ड अगल क्लास फ्रेन्डलाई मिस एन यु एन्ड लभ यु भन्न चाहन्छु हाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अनिसाजी अर्को एसएमएस गर्नुभएको हाई दादा सन्चै इट्स मे उमेश तामाङ फ्रम हेटौँडा छब्बिस लाल झाडीबाट दादा यो माया भन्ने चिज कस्तो रहेछ है जब आफू एकान्तमा हुन्छ नि तब उसकै यादले सताउँछ भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नुभएको थियो मायामा परेपछि यस्तै हो जब एकान्तमा हुन्छ तब पनि याद आउँछ जब भिडमा हुन्छ तब पनि याद आउँछ तपाईँले कतिको महसुस गर्नुभएको छ कहिले काहीँ खाना खाएको बेला पनि याद आउँछ तपाईँ या खाना खाइरहनु भएको छ तपाईँको आफ्नो मान्छेले चाहिँ खाना खानुभयो कि भएन म त खाना खाइरहेको छु मेरै उनी के गर्दै होइन खाना खाइन् कि खाइनन् होली आज त सन्चो छैन भन्ने सुनेको थिएँ कस्तो छ होला उनलाई एकचोटि भेट्न पाए पनि उनी यस्तै यस्तै मनमा आभासहरू जन्मन्छन् थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि उमेशजी अर्को एसएमएस छ नमस्ते दादा इट्स मी मनिक मोक्तान फ्रम चितवन दादा उही कान्छु सविता तामाङलाई आलु यु भन्न चाहन्छु एन्ड मिस यु अल टाइम यस् एन्ड हजुरलाई पनि है दादा भन्नुभएको छ थ्याङ्क यू सो मच मनिकजी तपाईँको यो एसएमएसको लागि तपाईँको आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला सविताजीले तपाईँको एसएमएस रिप्लाई गर्नुहुनेछ अर्को एसएमएस गर्नुभएको छ अहा अर्को एसएमएस कसले गर्नुभएको छ तिम्रो साथ त यस्तो होस् कहिले नछुटिने माया त यस्तो होस् सधैँ अमर रहने अह हेलो दादा इट्स मे मोनिका थिङ फ्रम कमाने के गर्नु दादा यो माया भन्ने चिज भन्नुभएको छ यति मात्रै आयो के गर्ने गर्ने हो मायाले सबैलाई यस्तै गर्छ कहिले कसलाई गर कस गर कस के गर्छ कसलाई के गर्छ कसैलाई रुवाइदिन्छ पलभरमै कसैलाई हँसाइदिन्छ पलभरमै बिना अर्थ बिना अर्थ हाँसेर पागल जस्तै हाँस्न हाँस्न पनि बाध्य गराउँछ मायाले माया भन्ने चिज यस्तो बुझेर बुझिन सक्नुहुन्छ तपाईँहरूले बिस्तारै बुझ्नुहुन्छ जबसम्म हाम्रो जिन्दगी सकिँदैन तबसम्म हामी मायालाई बुझ्ने प्रयत्न गरिरहेका हुन्छौँ अलिकति बुझे जस्तो लाग्छ फेरि होइन जस्तो लाग्छ अलिकति बुझे जस्तो लाग्छ फेरि होइन जस्तो लाग्छ माया यस्तै नै हो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ दाजु रात्रिकालीन सन्चै हुनुहुन्छ नि दुखी फ्रेन्ड मनिष लामा मकवानपुर सन्देश प्यारी कान्छु युनिसालाई मिस यु एन्ड लव यु होइन हजुरलाई पनि मिसयु है दाजु ओके बाबाई, भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषजी तपाईँको कान्छो युनिसाजीले पनि तपाईँलाई सम्झिरहनु भएको छ मलाई थाहा छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा गुड इभिनिङ इट्स मी पासाङ गोले फ्रम किसेडी आज मेरो सन्देश भन्नुपर्दा स्पेसल्ली डि दी, डियर केलाई आई लभ यु एन्ड आई मिस यु भन्न चाहन्छु ओके ब्रो गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसका लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रजी इट्स मी रोसन फ्रम हेटौँडा दस रियल कुरा भन्नुपर्दा मेरो मोटुको टुक्रा अर्छा अर्थात् मेरो धड्कन मबाट छुट्टिएर गएको थिएँ थाहा छैन के फर्क आऊँच कि भोड़ी अरुरा लेख ये मात्र आयो रोशनजी वास्तव भर भाषा रुअल में तब को धड़कन तब छुट्टे जानू बिछोड़ भो ब्रेकअप भो या मन सी हो तबर् मैया धर मया हमें मशा करपेक्षा करमना वहाँ फर्क तब को जिंदगी में आने आउ, मेरे अपेक्षा छर्क आएन धेरे चिंता में नडूब्होला रोशन जी हो मन छोरी मचे जस्त कोमल होगा को जस्तों पत्थर जस्त हो रे छोरा दिल तर सब को दिल तो यो हो देखे भोग को भी छु तेस मन से ढुंगा बना मायामा चाहिँ नबनाउनु होला अरू सबैमा बनाए केही फरक पर्दैन आमा बुवालाई माया परिवारलाई माया श्रीमान श्रीमती आफ्नो मान्छे आफन्तलाई माया यो कुरामा चाहिँ मुटुलाई ढुङ्गा चाहिँ नबनाउनु होला थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ दादा इट्स मे मर्निङ मुक्ता मुक्तान फ्रम छिटो दादा आफ्नो मान्छे यसबिटीले yes, त कल र एसएमएस पनि गर्दैन किनौ कुनै प्लिज मिस कल भए पनि गर्नु है भन्नुभएको छ गर्नु भनिदिनु हैन दादा है दादा भन्नुभएको छ लाउनस यस बिटी भने सविताजी जस्तो लागेको मैले अर्को फेरि गलत नाम भनिदिएँ भने लखेनुहुन्छ तपाईँले मलाई यसबिटीजी लाउन एसएमएस भए पनि गरिदिनुहोस् उहाँको चित्त चाहिँ बुझाइदिनुहोस् है त ता, धन्यवाद तपाईँलाई यो एसएमएसको लागि अर्को एसएमस गर्नुभएको छ हाई दादा हवायु भन्नुभएको छ सबै ठिक छ तपाईँलाई पनि सन्चै होला म भैँसे छबाट माई को माया प्रदीप सिंह गोले आजको मेरो सन्देश भन्नुपर्दा माई डियर सुजिता थिङलाई मुटुभरिको माया भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच सिताजीले पनि तपाईँहरूलाई यत्तिकै माया गर्नुहुन्छ मलाई थाहा छ अर्को एसएमएस गर्नुभएको छ गुड इभिनिङ दादा आइएम सन्तोषी वाइबा फ्रम पदमपोखरी पन्ध्र ठुलोथलीबाट आज मेरो अरू फ्रेन्डलाई मिस्यू भन्न चाहन्छु ओके दादा ब बाई भन्नुभएको छ यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ सन्तोषीजी पछिको अर्को एसएमएस छ हाई हाउ आर यु आई एम सावित्री खड्का यति चोखो माया हाम्रो सदै रही रहोस् ये चोखो माया हम सदैं रही रहोस् जी मया गए नहीं सदैं नघने बनी रहोस् यी आई लव यू एंड गुड नाइट ब बाए भाषा थैंक सो मच तब एसएमएस को लगीगरी अर्क एसएमएस कर हाइब्रो खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ मि अजिसन तामाङ भन्नुभएको छ मैले केही गलत गलत उच्चारण गरेको भए माफ गर्नुहोला एएचजेआई एचएन लेख्नु भएको छ अजिसन अजिसन तामाङ हेटौँडा अठार शिखर पानीबाट मेरो सन्देश भन्नुपर्दा मेरो लभली फ्रेन्ड अस्मिता बिना अन्जु सबिना एन्ड अर्जुन अरुण प्रकाशको लागि भन्नुभएको छ अरू पनि केही लेख्नुभएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ इट्स मी शर्मिला हेलो दादा गुड इभिनिङ इट्स मि शर्मिला आज मेरो एसएमएस स्पेसली हर्टली कान्छो, चन्द्र बललाई मिस यु एन्ड लभ यु सो मच भनिदिनु है दादा एन हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई एन हजुर लेख्नु भएको छ योभन्दा पछाडि चाहिँ केही आएन यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट रवि तामाङको चाँदनी तामाङ बाई डियर रविलाई आज धेरै मिस गर्दैछु एलोभी डियर एन्ड अर्ल फ्रेन्डलाई मिस यु ओके दादा बाई गुड नाइट भन्नुभएको छ सो मच रवि तामाङजी कि चाँदनी तामाङ तपाईँलाई यो इसको लागि धेरै धेरै धन्यवाद छ अर्को इसन्स गर्नुभएको छ मि दुःखी जिन्दगीको आँसुको थोपा सलिना भोमजन बिछोडको पीडा सहेर भए पनि प्रतीक्षाको लागि बाँचिदिउँला झर्ने आँसु पुछेर भए पनि केवल तिम्रो लागि हाँसिदिउँला भन्नुभएको छ सलिनाजी मैले बारम्बार भन्छु तपाईँ धेरै दुःखी हुनुहुन्छ दुःखी जीवनको हाँसुको थोप्पा भन्नुहुन्छ बढी दुःखी नहुनुहोस् दुःखी भएर के पाइन्छ कहिलेकाहीँ कति यो चन्द्रको मुटु नै छैन कि क्या दु ख पर्दा पनि दुःखी कसरी नहुनु सोच्नु होला तर दुःखी भएर कोही पनि मान्छे अगाडि बढ्न सक्दैन हाम्रा सबै कुराहरू बिग्रिन्छन् दैनिक क्रियाकलापदेखि देखिलेर, पढाइ तपाईँको जिन्दगी तपाईँको लक्ष्य सबै तपाईँबाट टाढा हुन्छ आफन्तहरू पनि सहानुभूति दिन धेरै आउलान् तर त्यो सहानुभूति तपाईँको बल होइन तपाईँको कमजोरी भन्दै जान्छ त्यसैले सदैव खुसी हुने प्रयास गर्नुहोला र मलाई आशा छ तपाईँ एक दिन अवश्य खुसी हुने खुसी हुनुहुनेछ अर्को इस गर्नु भएको छ रन्जुलाई रिसाको छैन भनिदिनु है त दादा मि डिम्पल गीत आउनुहोस् ल रन्जुजी रिसाउनु भएको छैन रेडियो गीताजी है त धेरै धेरै धन्यवाद अर्को यसो गर्नुभएको छ है त के छ हालखबर मी शार बल फ्रम भैँसे छ किसिडी मेरो मनको साथी बालकृष्ण बल बिरानो परदेश, कतारमा हुनुहुन्छ धेरै धेरै माया र सम्झना भन्नुभएको छ अवश्य भने उहाँले पनि सम्झिरहनु भएको होला बालकृष्णजीले पनि र यसो सुनाइदिनु होला है त रेडियो सर्भरमा मुटुदेखि मुटुसम्म आउँछ मंगलबार सभा नौ बजी डब्लु डब्लु डब्लु डट रेडियो सर्वर डट कम डट एनपीमा सुन्नुहोस् है भनेर चाहिँ जानकारी दिनुहोला तपाईँको मुटुको कुरा उहाँसम्म अवश्य पनि पुगिसकेको छ अर्को एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मे सुमन फ्रम हटिया किन होला अनि हाई दाजु यो माया गरेर गरे पनि हुने नगरे पनि नहुने गरे पनि नहुने नगरे पनि नहुने किन होला है दाजु भन्नुभएको छ माया गरे पनि हुने गरे पनि नहुने नगरे पनि नहुने नगरौँ कतिखेर मायामा पऱ्यो थाहै हुँदैन नगरौँ <laughs> कतिखेर मायामा पऱ्यो थाहै हुँदैन गरिसकेपछि खैके खैके <laughs> आहा गरिसकेपछि त झन् राणभल्ला जिन्दगी नगरेन्जेल चञ्चल चञ्चल हुन्छ मन यस्तीहरू हुँदैन एहे के भइरहेछ मलाई भनेर सोच्न खोज्यो उसैको याद आउँछ उनै चारैतिर डुलिरहन्छ सपनामा पनि हुने खाना खाँदा पनि हुने एक्लै हुँदा पनि हुने साथीहरूको माझमा पनि हुने हरेक शब्दमा ऊ हरेक गजल हरेक मुक्तक हरेक भावनाहरूमा ऊ यस्तै भइसकेपछि कसको के लाग्छ र यो माया गरे पनि नहुने नगरे पनि नहुने यस्तै हो तर माया कोसँग कतिखेर बस्छ यो चाहिँ कसैलाई पनि थाहा हुँदैन मायामा माया, माया गरे पनि नहुने नगरे पनि नहुने किन होला तो मैं ठाकविक के लगने जिंदगी एक्ल जिवन सक जीवने जिव्सन तर एक्ल जिवान रस बिना को फूल जो भाषा भवना बिना को फूल जस्त होने पो हो कि जो लग् तर सांसारिक मैया प्रेम में नर्ने एक्ल बाचन सो मैले पनि देखेको छु थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी सविता तामाङ फ्रम पदमपुखरी आपधा भोलेबाट दादा उहि मनिकजीलाई आइएम सो सरी भन्न चाहन्छु एन्ड मिसिङ यु एन्ड आशिषजीलाई पनि है भन्नुभएको छ सविताजीको एसएमएस आइसकेको छ मनिकजी है त ल अब भने तपाईँ खुसी म पनि खुसी लेख्नु भएको छ अर्को एसएमएस हाई दादा आइएम सुरते लामा हेनपा अठार जाँतेबाट दादा आज मेरो मनमुटुमा बस्न सफल हुने बिन बिआइएन भन्नुभएको छ बिनलाई फोन लगाएको छैन त्यसैले आई मिस यु लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यमएम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्नुहोला धेरै एसएमएसहरू आइरहेका छन् कमेन्टहरू पनि थुप्रै साथीहरूले गरिसक्नु भएको छ म कमेन्ट लिन चाहन्छु पहिलो कमेन्ट गर्नुभएको छ अँ पहिलो कमेन्ट गर्नुभएको छ रमन पोखरेलजीले हेलो हजुर दर्शन नमस्ते सधैँ झैँ आज पनि चिसो चिसो रातमा सुन्दैछु प्रोग्राम मुटुदेखि मुटुसम्म सिरकभित्र बसेर भन्नुभएको छ प्रोग्राम सुनिरहनुहुने सम्पूर्ण मित्रहरूलाई चिसो चिसो न्यानो न्यानो माया मे रमन पोखरेल फ्रम पोखरबिन्दा रौतहट नाउ हेटौँडा भन्नुभएको छ लीरक ताो ताो नानो मया हमला पास कर दूर रमनजी थैंक यू सो मच तब को कमेंट को लगी तब का एसएमएस रमेंट थुप्रे आई समय से एकदम थोड़े जस्तु लहीं धेरे भे जस्त धेरे को महसूस भाषा भाई फिर भोलि अनुराग भी आँच सुन नबूल होगा सभी रेथ में यह जानकारी भी तब राख यतिखेर अर्को कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले विपनामा रोए कहिले सपनामा रोए विपनामा रोए कहिले सपनामा रोए जहाँ रोए खाली तिम्रै सम्झनामा रोए विपनामा रोए कहिले सपनामा रोए जहाँ रोए खाली तिम्रै सम्झनामा रहए हजार कुरा मनभित्र शान्ति कहिले छैन हजार कुरा मनभित्र शान्ति कहिले छैन आफ्नै मनले दिएको यातनामा रोए जहाँ रोए खाली तिम्रै सम्झनामा रहए सपनामा बोलाएर पलमै हराइ गयौ सपनामा बोलाएर पलमै हराइ गयौ आँखा खोल्दा तिमीलाई देख्ने चाहनामा रोएँ जहाँ रो खाली तिम्रै सम्झनामा रहए कैयौँ पटक भुलाउने कोसिस गरे पनि कैयौँ पटक भुलाउने कोसिस गरे पनि एक्लोपन हुँदा तिम्रै तिर्सनामा रोएँ जहाँ रोए खाली तिम्रै सम्झनामै रोए कयौँ अभागीको कर्मै यस्तो खुसी कहाँ मिल्छ अभागीको कर्म यस्तो खुसी कहाँ मिल्छ बहकिँदै यस्तै भावनामा रहे जहाँ रहे खाली तिम्रै सम्झनामा रहे विपनामा विपनामा कहिले सपनामा रहे धेरै राम्रो गजल लेख्नु भएको छ अविरल प्रेमीजीले उहाँ लेख्नुहुन्छ नमस्ते दादा यो चिसो मौसमको न्यानु न्यानो मायासहित सम्झना है म अविरल प्रेमी मिशन फ्रम न्युवाटार रमाइलो तामाङ बस्ती नौ बिरानु एकान्त बस्ती दोहा कतार आज मेरो यस प्रोग्राम मार्फत मेरो हट भनेर के भन्नु दादा मेरो त हट नै छैन खै कसलाई सुनाउँ मेरो सम्झना यिनभए दादा मेरो हट नै बाबा मम्मी हुनुहुन्छ सो बाबा मम्मीलाई मिठो माया मिठो सम्झना सा सहिद ढोक धो, ढोगी त भन्छु दादा अनि मेरो हट नभने नै प्यारो साथीहरू हुनुहुन्छ आत्मीय साथी बबिता मुक्तान सबिना लामा बेस्ट फ्रेन्ड युनिसा थिङ तामाङ बिमला कल्पी तामाङ सिस मनिषा बल अनि नेम छुटेका अर्लफ्रेन्डलाई मिस यु लभ यु भन्दै बिदा हुनु अगाडि दादा तपाईँलाई लभ यु सो मच भन्दै यो अभाग्य अब्रेल बिदा हुन्छ ओके टाटा बाबा ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ सो मच अबुराली तपाईँको यो मायाको लागि हट आज नभई भोलि हुन्छ सबैभन्दा ठुलो हट आमा बुवा तपाईँको साथमा हुनुहुन्छ खुसी लाग्यो आमा बुवाले सदैव यसरी नै माया गर्नुहोला थुप्रै साथीहरूको कमेन्ट हेर्दा हेर्दै म सोचिरहेको छु कसरी यो सबै कमेन्टलाई पढ्ने होला एउटा कमेन्ट लेख्नु भएको छ लभ फुच्ची भन्नुभएको छ हाई हाई दाई मे फुच्ची भन्नुभएको छ टुडे मिस माई अर्ल फ्रेन्डलाई एन्ड स्पेसली सम हु एङ्ग्री विथ मी आहा तिमले जित्यौ खेलमा मेरो त खेल हार भयो तिमीले जित्यौ खेलमा मेरो त हार भयो साँच सच्चा प्रेम गरेर नै त्यही प्रेममा आज भार भयो पाउने आशामा जिन्दगीको सपनाहरू बुन्दै थिएँ पाउने आशामा जिन्दगीको सपनाहरू बुन्दै थिएँ बुन्दा बुन्दै टुट्यौ सपना अरूसँगै प्यार भयो तिमीले जित्यौ खेलमा मेरो त हार भयो भन्नुभएको जस्ट फर यू माई सुन ओके बाई गुड नाइट भन्नुभएको छ मायामा हार जे भन्ने कुराहरू आइरहँदो रहेछन् कहिलेकाहीँ हामी हारेको आवाज गर्छौँ कहिलेकाहीँ जितेको आवाज गर्छौँ तर जस्तो सुकै आभास भए पनि त्यो मायाको आभास हो प्रेमको आभास हो तपाईँको माया तपाईँको प्रेम सक्सेस होस् यही शुभकामना दिन चाहन्छु फुचिजीलाई अर्को कमेन्ट गर्नुभएको छ अल्जिना तामाङजीले हाई सन्चै हो आफू भन्नुभएको छ सन्चै छु तपाईँलाई पनि सन्चै होला मिस यु है म अल्जिना तामाङ हटिया नौबाट आज माई अल फ्रेन्डलाई मिस यु एन्ड यसलाई लभ यु भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो कमेन्टको लागि थुप्रै साथीहरूको कमेन्ट छ अझै पनि उहाँहरूको कमेन्ट पनि लिन्छु यतिखेर एउटा एसएमएस लिन चाहन्छु अह एसएमएस मैले पढिसकेको छु अजितजीको अरू साथीहरूको पनि एसएमएस आइरहेको छ एसएमएस कसका आयो अह लेख्नुहुन्छ हाई दा इट्स बी सविता तामाङ फ्रम आफ भोले दादा किन होला है आफ्नो मान्छेदेखि टाडा बस्न पनि गाह्रो हुँदो रहेछ किन मिस कल पनि छैन किन मिस कल पनि छैन हौ आशिषजी भन्नु आज आशिषजीलाई प्रश्न आशिषजी ल एसएमएस मिस जे जे छ गरिहाल्नुहोस् नत्र जे पनि हुनसक्छ आफ्नो मान्छेदेखि टाढा बस्न पनि गाह्रो किन हुँदोरहेछ भन्नुहुन्छ चा। माया बसिसकेपछि गाह्रो त हुने भयो माया गर्नेहरूको एउटै सोच चाहिँ के हुन्छ भन्दा फेरि सबैमा चाहिँ लागु हुँदैन है तपाईँ मलाई त हुँदैन अँ चन्द्रले भनेर हुन्छ भन्नुहोला माया गर्नेहरूको अधिकांश मैले अधिकांश भने सबै भने माया गर्ने अधिकांश व्यक्तिहरूको सोच के हुन्छ भने आफ्नो मान्छे जो उसैलाई देखिरहँ उसैको सामु रहौँ उसैको सामु हाँसिरहँ बोलिरहँ माया प्रीतिका कुरा ताल परे राति बिहान सधैँभरि फोनमै भए पनि बोलिरहँ यति धेरै माया हुन्छ यो चाहिँ मैले ख्याल ठट्टा पनि भने होइन मलाई पनि त्यस्तै हुन्थ्यो त्यही भएर तपाईँले भने तपाईँलाई पनि हुन्छ होला फेरि चन्द्रलाई त हुँदोरहेछ हामीलाई चाहिँ किन भएन भने टागु दुखाउनु होला ए यो चाहिँ लभै होइन कि क्या हो भनेर सोच्नु होला त्यस्तो चाहिँ नसोच्नु सबैलाई त्यस्तो हुँदैन अहा यस्तै हो अब टाढा बस्न गाह्रो हुन्छ धेरै धेरै धन्यवाद छ आशिषजीलाई पनि सम्झिरे लेख्नु भएको सविता सविताजीले थ्याङ्क्यु सो मच अर्को एसएमएस गर्नुभएको छ उमेश तामाङजीले दादा हेटौँडाबाट मिको मालु सरगम गोलीलाई मेरो पनि लभ यु टु एन्ड अल्ड क्लास फ्रेन्डहरू अनि तपाईँलाई पनि मिस यु सो मच ओके भाइ दादा भन्नुभएको छ सरगमजीले भर्खरै एसएमएस गर्नुभएको थियो उहाँलाई पनि जवाब पाइसक्नु भएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि हामीसँग समय एकदमै कम छ एउटा गीत चाहिँ सुनिहालौँ क्यारे त्यस पछाडि हामी तपाईँका एसएमएस र कमेन्टहरू लिएर पुनः आउनेछौँ दा हेरी यो निकै नै आवाज राखे, पुरै सुन्न त हुन्थ्यो समय एकदमै कम छ मुठीदेखि मुठीसम्म म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र र कहिलेकाहीँ <laughs> तपाईँका कमेन्टहरू पढ्न पाउँदिनँ दुःख लाग्छ त्यस्तो बेला हाँसेर तपाईँको नाम लिने सिवाय अरू कुनै आ... बाटो नै हुँदैन मलाई त्यसैले पनि के भने तपाईँलाई त्यति भन्न पाउँदा पनि खुसी लाग्छ सबैभन्दा बढी खुसी चाहिँ त्यो बेला लाग्छ जतिखेर मेरो आफ्नो मान्छेको मुहारमा खुसी हुन्छ जतिखेर आमा बुवाको मुहारमा खुसी हुन्छ जतिखेर मेरै आफ्नै मान्छेको मुहारमा खुसी देख्छु त्यतिखेर चाहिँ धेरै खुसी लाग्छ र त्यति मात्र होइन जब तब कसले समझ मोठीदि मोठी समय में समझान लगत्ते तबला वहाँ समझिगे जवाब आँसने ती बेला अच बड़ी खुशी लग् ये ये कुरा आवाज हर तबसंग बाड़ी रहने मन लगता है जे हो बाड़ी छु रहा थुप्रे एसएमएसर तब का थुप्रे कमेंट बाकी खेल तमेंट पढ़ना चाहूँ कमेन्ट गर्नुभएको छ पूजा गोले <coughs> पूजा गोलेजीले लेख्नुहुन्छ उहाँ के ले लेख्नुहुन्छ म अगाडि पढ्दैछु हेलो दाई सन्चे के छ नया खबर युको अनि सर्भरको खाना भयो त नयाँ छ खाना भइसकेको छ म पूजा गोली हटियाबाट आज माई अल फ्रेन्डलाई मिस यु एन्ड माई लभ्स काम छु प्रकाशलाई मिस यु हाई एन्ड बेस्ट सन्दना मगरलाई मिस्यु सबिना लामा बस बसन्ती घिसिङ दिपा लामालाई मिस्यु भाइ भन्नुभएको छ थ्याङ्क सो मच ल कान्छो प्रकाशजी पनि मक्कै धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अब के गर्ने होला नौ बजेर त्रिपन्न मिनट गयो साथीहरूलाई के भन्ने होला जवाब के दिने होला मलाई अहिलेदेखि चिन्ता लागिसक्यो चिन्तैले मर्ने भए अर्को <laughs> कमेन्ट गर्नुभएको छ सुदिन लामाजी लेख्नुहुन्छ माया गर्दा गर्दै केही गल्ती हुन्छ छाडिदेऊ त्यसमा माफी हुन्छ माया गर्दा गर्दै केही गल्ती हुन्छ छाडिदेऊ त्यसमा माफी हुन्छ तिम्रो एक्किस नै यो प्रेमीलाई काफे हुन्छ तिम्रो एक्किस नै प्रेमीलाई क्या काफी हुन्छ अरे बिहा दादा इट्स मि सुदिन लामा फ्रम हेटौँडा अट्ठाइस जम्बु नाउ मकरीबाट दादा आजको मेरो सन्देश भन्नुपर्दा मेरो मनकी सानोलाई धेरै मिस गर्दैछु भन्न चाहन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ डे क्विन् टू भन्नुभएको छ हेलो दादा खाना खानुभयो त सन्चै हुनुहुन्छ इट्स मे सानो सुनार फ्रम पदमपोखरी फोहोरले दादा किन ममा धेरै शङ्का लाग्छ मेरो यसलाई मैले भनेको केही मान्दैन दादा केही भनिदिनु न भने भए पनि उसको मा त्र धेरै याद आउँछ मेरो यसलाई मिस यु लभ यु सो मच भन्दिनँ है त बाई नाइट दादा हेभ अ स्विट ड्रिम्स अनि सर्व टिमलाई पनि मिस यु भन्छु भन्नुभएको छ ल धेरै शङ्का चाहिँ <laughs> धेरै शङ्का चाहिँ नगर्नु होला तपाईँलाई यो आग्रह शङ्कै शङ्कामा माया कहिलेकाहीँ टुट्छ त्यसैले पनि शङ्का नगर्नुहोला यसजीलाई भन्न चाहन्छु म सानो सुनारजीले भन्नुभएको छ र तपाईँलाई धेरै सम्झनुहुन्छ हेर्नुहोस् त यदि धेरै माया गर्नुहुन्छ शङ्का किन गर्ने होइन र शङ्का चाहिँ नगर्नुहोस् थ्याङ्क यू सो मच अर्को कमेन्ट गर्नुभएको छ यसके यादवजीले हेलो नमस्ते आइएम सञ्जय कुमार यादव फ्रम हेटोडाबाट अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु गुड नाइट टेक केयर भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेंट कर हे रहेक छु थुप्रेथी को कमेंट छब कमेंट पढ़ने भेद दुख लग् विनोद लाजी ने हेलो दाजू दर्शन नमस्ते हई मिनोद तांग दाजू मेरे सानी को साथी कमल सागर विजय मैला अटू जेड फ्रेंडला मिस यू करते मिस करते हई दाजू गुड नाइट भन्नुभएको छ सो मच तपाईँको कमेन्टको लागि र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु अब भने हामी समय छैन हामीसँग तपाईँका कमेन्टहरू एकपटक नाम मात्रै भए पनि लिन चाहन्छु त्योभन्दा अगाडि तपाईँका केही एसएमएसहरू बाँकी छन् ती एसएमएसहरू लिन चाहन्छु अह मि बिकेपी रात्रिकालीन नमस्कार है चन्द्रदा के छ सन्चै हुनुहुन्छ भन्नुभएको सन्चै छु तपाईँलाई हामी सन्चै होला बिकेपीजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आऊ भने मैले एसएमएस बन्द गरेँ यो घोषणा गरिसकेको छु माफ गर्नुहोला अब तपाईँका थुप्रै कमेन्टहरू छन् तर मैले तपाईँको कमेन्ट पढ्न पाइनँ सरी तपाईँको नाम मात्र भए पनि लिन चाहन्छु कमेन्ट गर्नुभएको थियो विनोद लामाजीको पढेँ डे क्विजीको पढेँ सुदिन लामाजीले कमेन्ट गर्नुभएको थियो अल्जिना तामाङजीले कमेन्ट गर्नु गर्नुभएको थियो भुवन तामाङजीले पनि कमेन्ट गर्नुभएको थियो थ्याङ्क्यु सो मच कविता घरेजीले कमेन्ट गर्नुभएको थियो विक्रम वायवजीले कमेन्ट गर्नुभएको थियो तामाङ अर्सुजीले तम कमेन्ट गर्नुभएको थियो सञ्जना मगरजीले कमेन्ट गर्नुभएको थियो आशिष तामाङजीले कमेन्ट गर्नुभएको थियो सन्जिना सानोजीले कमेन्ट गर्नुभएको थियो तामाङ प्रकाशजीले कमेन्ट गर्नुभएको थियो विमला तामाङजीले कमेन्ट गर्नुभएको थियो युनिसा थिङजीले कमेन्ट गर्नुभएको थियो दाई प्लिज मेरो लभली डेयर कान्छु मनिसलाई अल टाइम सम्झिरहेको छु भनिदिनु अनि लभ यू टु एन्ड आई मिस यु टू मनिष उसैको कान्छु युनिनुभएको छ थ्याङ्क्यु सो मच युनिसाजीले गर्नुभएको थियो त्यसै गरी रोमियो अर्जितजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच रूपा मगरजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्क्यु सो मच क्रिस्चियन नानर्जीले कमेन्ट गर्नुभएको थियो मङ्गल कुमार आङ्देङ्बे यकथुङ्बा तामाङ आशिष ले पनि कमेन्ट गर्नुभएको थियो तपाईँ सम्पूर्णलाई कमेन्टको कौ लागि धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको कमेन्टको यस्तै अपेक्षा गर्दै आजको लागि भने कार्यक्रम मोटुदेखि मोटुसम्मको यो व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस्त नमस्ते शुभरात्रि